वाम मोर्चा गठन नेपाल कम्युनिस्ट पार्टी मनमोहन समूह र नेपाल कम्युनिस्ट पार्टी पुष्पलाल समूह मिलेर नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी त बन्यो तर भारतको इलाहाबादको संगममा गंगा जमुनाको पानी मिसिँदा पनि दुईवटै नदीका पानी अलग अलग छुट्टिएकै देखिन्छ यस्तै अवस्था नेकपा मार्क्सवादीमा पनि थियो पुष्पलाल समूहका साथीहरू आपसमा अलि बढी नजिक हुन्थे र हामीसँग त्यति घुलमिल हुने अवस्था बनिसकेको थिएन समयले यो समस्या हल गर्छ जसरी इलाहाबाद प्रयागको सङ्गमबाट अगाडि बढेपछि पानी एउटै हुन्छ र गङ्गा जमुनाको पानी छुट्याउन सकिन्न त्यस्तै हाम्रो एकता पनि सुदृढ हुनेछ भन्ने आशा लिएर हामीले काम गरिरहेका थियौँ वाममोर्चा निर्माण गर्ने कुरा अघि बढाउन मैले गोविन्द गेवालीसँग सम्पर्क गरेँ उहाँ पुष्पलाल समूहमा रहेर बनारसमा काम गर्दा पुष्पलालसँगै बस्नुभएको थियो उहाँ दुई सालको निर्वाचनमा नेकपा एमालेका तर्फबाट उम्मेदवार भई बर्दियाबाट चुनाव जितेर सांसद हुनुभयो वाममोर्चा बनाउने कुरा गर्दा उहाँले निकै राम्रो मान्नुभयो वाममोर्चाको अध्यक्ष साहना प्रधानलाई बनाउने हो भने यो विचार सहजै अगाडि बढाउन सकिन्छ भन्ने सुझाव आयो यद्यपि पहिलोपटक बन्न थालेको वाममोर्चामा ज्येष्ठताले मनमोहन अधिकारी अध्यक्ष हुनुपर्ने हु। हो तर व्यावहारिक दृष्टिले साहनालाई अध्यक्ष बनाउँदा मार्क्सवादी पार्टीलाई वाममोर्चामा सरेको गराउन सहज हुन्छ भन्ने विचार लिएर म अगाडि बढेँ मैले यो कुरा राधाकृष्ण मैनालीलाई पनि भने उहाँले हुन्छ म पनि मेरो तर्फबाट प्रयास गर्छु भन्नुभयो सायद भदौको महिना होला त्यसबेला विराटनगरको मेरो घरमा नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादीको पलिटबेरूको बैठक बस्यो मैले वाममोर्चा बनाउन सकिने कुरा सविस्तार राखेँ वाममोर्चा बनाउँदा साहना प्रधानलाई अध्यक्ष बनाउन सकिने सम्भावना पनि राखेँ वाममोर्चा बनाउने प्रस्ताव पारित भयो यसको पहल गर्ने जिम्मा साहना र मलाई दिइयो दसैँ मानेर वाममोर्चा बनाउने अभियान अघि बढाउन म काठमाडौँ आएँ पछि आएपछि साहना प्रधान गोविन्द गेवाली र म वाममोर्चा गठन गर्ने कार्यमा लाग्यौँ पहिलो कुराकानी मालेका साथीहरूसँग भयो जलनाथ खनाल भूमिगत हुनुहुन्थ्यो काठमाडौँमा विष्णुबहादुर राउत दुई अडचालिस सालको निर्वाचनमा उहाँ एमालेको टिकटमा उदयपुरबाट विजयी सांसद पनि भन्नुभयो उहाँको घरमा हाम्रो भेट भयो झन्नाथले मलाई चिन्नु भएन भनेर सोध्नुभयो मैले त्यसभन्दा अगाडि उहाँलाई देखेको थिएन त्यसैले मैले चिन्न सकिनँ अनि उहाँले भन्नुभयो मैले तपाईँको विराटनगरको घरमा आएर तपाईँसँग कुरा गरेको छु तपाईँले सम्झन सक्नु सामान्य शिष्टाचारपछि कुराकानी सुरु भयो मालेसँग वाममोर्चा बनाउने विषयमा खासै गम्भीर मतभेद थिएन किनभने वाममोर्चा बनाउने विषयमा राधाकृष्ण मैनानी मार्फत धेरै कुरा भइसकेको थियो वास्तवमा दुई पार्टीबीच अनौपचारिक रूपमा धेरै कुरा भएर सहमति भएपछि वाममोर्चाको गठनका लागि पहल भएको थियो त्यहाँ वाममोर्चाको न्यूनतम साझा कार्यक्रम के हुने वाममोर्चाको गठन प्रक्रिया के हुने अरू कुन कुन वाम घटकसँग कुरा गर्ने काङ्ग्रेससँग कस्तो सम्बन्ध कायम गर्ने यी विषयमा छलफल भयो कुरा त हाम्रो मिलिरहेको थियो तर फेरि पनि छलफल गरौँ अरू वाम घटकहरूसँग द्विपक्षीय कुरा गरौँ मिल्दै जाने साथीहरूलाई लिएर तीन पक्ष चारपक्षीय वार्ता गरौँ सकभर सबै वाम घटकलाई समेट्ने प्रयास गरौँ भन्ने कुरा भयो मैले कुराको टुंगु लाग्ने बेलामा वाम मोर्चाको अध्यक्षमा महिला नेत्री पुष्पलालकी श्रीमती साहना प्रधानलाई बनाउँदा पुष्पलालको सम्झना हुन्छ र कम्युनिष्ट आन्दोलनमा निरन्तरता पनि हुन्छ भनेर रा प्रस्ताव राखेँ झलनाथले राधाकृष्ण मैनाली कमरेडसँग तपाईँले कुरा गरिसक्नु भएको रहेछ उहाँले हामीलाई बताउनु भएको छ विचार गरौँ अरू समूहसँग पनि कुरा गर्नुहोस् भन्नुभयो वाम मोर्चा गठन गर्ने सम्बन्धमा दुई पार्टीबीच प्रारम्भिक कुरा गरेपछि अब अरू वाम घटकहरूसँग मार्क्सवादी र माले आफ्नो ढङ्गले कुरा गर्ने सल्लाह भयो निर्मल लामा र मार्क्सवादी बीच कुरा भयो निर्मल लामा तुरन्तै तयार भई, भयो कुनै समस्या नै भएन निर्मल लामाको एउटा विशेषता थियो उहाँलाई चित्त बुझाउन साह्रै सजिलो हुन्थ्यो उहाँले मानिसले विश्वास गरेको हुनुपर्थ्यो इमान्दार र निष्ठावान रूपले काम गरेको व्यक्तिले सविस्तार कुरा गर्ने हो भने उहाँको सहमति लिन सकिन्थ्यो मैले यो धेरै पटक अनुभव गरेको छु साह्रै सजिलो मान्छे उहाँ क्रान्ति र जनताप्रतिनिष्ठावान क्रान्ति र जनताका कुरामा निर्मल लामालाई चित्त बुझाउन गाह्रो थिएन त्यसपछि नेकपा महानन्दर समूहका विष्णुबहादुर महानन्दर र निलाम्बर आचार्यसँग धेरै कुरा भयो उहाँहरू धेरै तर्क गर्नुहुन्थ्यो गम्भीर कुरा उठाउनुहुन्थ्यो हु। समस्या माने के थियो भने मालेसँग कसरी मिलेर जाने माले एउटा धारमा थियो नेकपा बानन्दर अर्को धारमा थियो हामी बीचमा पर्थ्यौं हामी मार्क्सवादीको दुवैसँग कुराकानी मिल्ने तर यी दुवै पार्टीबीच कुरा मिलाउन नसकिने ठुलो समस्या भयो यसरी धेरै लामो समय लियो एकदिन नेकपा माले हामी त भूमिगत पार्टी हौ तपाईँहरू अर्धभूमिगत हुनुहुन्छ त्यसकारण तपाईँहरूलाई हाम्रो खुल्ला काम गरिरहेका जनवर्गीय सङ्गठन दिन्छौँ तिनीहरूसँग वाममोर्चा बनाऊ त्यो हाम्रो संगठन हो र त्यसमा हामी नै संलग्न हुने हाम्रा हु। साथीहरूलाई माले भनेर ठुलो दमनको खतरा हुन्छ भन्ने कुरा ल्यायो यस कुराको निलाम्ब र आचार्यले निकै विरोध गर्नुभयो पछि कुरा मिल्यो र नेकपा माले पार्टीकै रूपमा आउन सहमत भयो तुलसीलालसँग सहमति हुन कठिन भएन कृष्णराज वर्म समूहलाई वामर्चमा ल्याउन कुनै समस्या भएन नारायणमान विजुक्षी जेलमा हुनुहुन्थ्यो श्यामकृष्ण कोजु मार्फत उहाँसँग कुरा भयो उहाँलाई पनि सहमत गराउन गाह्रो परेन वाम पार्टीहरू विभिन्न समूहमा विभाजित भएको मात्र होइन तीमध्ये कतिपय घटनाबीच सम्बन्ध ज्यादै कटुता र वैरभावपूर्ण थियो यसले गर्दा भेटघाट र अन्तरसम्वादको पनि समस्या थियो सबै वाम समूहबीचको भेटवार्ताको पहिलो औपचारिक कार्यक्रम पद्मरत्न तुलाधरको निवासमा राखिएको थियो त्यस्तै कार्यक्रम नेकपाका संस्थापक नेता नरबहादुर कर्माचार्यको निवासमा आयोजना गरिएको थियो विभिन्न समूहबीच द्विपक्षीय बहुपक्षीय भएका विभिन्न चरणको वार्ताका क्रममा दुई हजार छयालिस पुस अठाइस गति बसेको बाह्र मध्ये सातवटा वाम पार्टीको बैठकमा संयुक्त वाममोर्चा गठन गर्ने कुरामा सहमति भयो बामहरूको संयुक्त मोर्चाको नाम के राख्ने भन्ने कुरामा मालेर हामीबीच छलफल भएको थियो राष्ट्रिय वाममोर्चा राख्ने कि संयुक्त वाममोर्चा राख्ने भन्ने विषयमा छलफल हुँदा झलनाथ खनाले संयुक्त वाममोर्चा राखौँ भन्नुभयो र त्यसैमा सहमति भयो संयुक्त वाममोर्चामा सातैवटा दलहरूले तीनजनाको नाम दिने भनिएकोमा तुलसीलालले दुईजनाको मात्र नाम दिनुभयो रिक्त एकजनामा पद्मरत्न तुलाधरलाई सामेल गरेर दुई हजार छयालिस पुस अठाइसमा संयुक्त वाममोर्चाको 21 सदस्यीय राष्ट्रिय कमिटी बन्यो जसको अध्यक्षमा साहना प्रधान र मानार्थ अध्यक्षमा तुलसीलाल अमात्य छानिनुभयो संयुक्त वाममोर्चामा मार्क्सवादीका तर्फबाट साहना प्रधान म सिद्धिलाल सिंह नेकपा बालेबाट राधाकृष्ण मैनाली शिवराज गौतम र सुशील प्याकुरेल नेकपा मानन्दरबाट विष्णुबहादुर मानन्दर निलाम्बर आचार्य र लक्ष्मीभक्त उपाध्याय नेकपा चौमुबाट नरबहादुर कर्माचार्य लीलामणी पोखरेल र सर्वोत्तम डङ्गोल नेकपा अमात्यबाट तुलसीलाल अमात्य र केशव कोइराला नेपाल मजदुर किसान सङ्गठनबाट नारायणमान बिजुक्षे श्यामकृष्ण कोजु र रामकृष्ण बुड थापा र स्वतन्त्र वामपन्थी पद्मरथ तुलाधर थियौँ मानार्थ अध्यक्ष लगायत सबै पार्टीहरूका एक एकजना प्रतिनिधि रहने गरी सात सदस्यीय सचिवालय बनाइयो निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य एवं राजनैतिक दल र जनवर्गीय सङ्गठनमाथिको प्रतिबन्धको अन्त्यसहितको अठार सूत्रीय माग वाममोर्चाको आचार संहिता अरू पार्टीसँगको सम्बन्ध र नेपाली काङ्ग्रेससँग आन्दोलनमा सँगै जान सक्ने निर्णय गरी काठमाडौँ खिचापोखरीको एउटा होटलमा सार्वजनिक कार्यक्रम गरी दुई हजार साल माघ दुई गते वाम मोर्चा गठनको औपचारिक घोषणा गऱ्यौं वाम मोर्चा बनाउन अरू वाम पार्टी तथा वाम व्यक्तिहरूले व्यक्तिगत तवरले आफ्नो ठाउँबाट पहल गर्नुभएको थियो नेपाल कम्युनिस्ट पार्टी मालेको महाधिवेशनले गरेको निर्णय र मदन भण्डारीले गरेको पहलका विषयमा मैले पछि जानकारी पाएँ यो निश्चय पनि हो माले जस्तो सशक्त पार्टी वाममोर्चामा संलग्न नभइकन वाममोर्चाले अपेक्षित परिणाम निकाल्न सक्दैनथ्यो त्यस्रोप्पा मालेको चौथो महाधिवेशनको निर्णय र महाधिवेशनबाट निर्वाचित महासचिव मदन भण्डारीको उल्लेखीय योगदान छ मैले माथि उल्लेख गरेको पाटो मार्क्सवादी पार्टी र विशेष गरी म संलग्न भइगरेको प्रयास हो अरूले गरेको प्रयासलाई कम आकलन गर्ने मेरो अभिप्राय होइन यति गर्दा पनि हामीले सबै वामलाई एकै ठाउँमा ल्याउन सकेनौँ नेकपा मसाल मोहन विक्रमसिंह नेकपा मसाल पुष्पकमल दाहाल प्रचण्ड सर्वहारा श्रमिक संगठन नेपाल रूपलाल विश्वकर्मा नेसापा मार्क्सवादी लेनिनवादी कृष्णदास श्रेष्ठ र शम्भुराम श्रेष्ठ समूह मिलेर रा संयुक्त राष्ट्रिय जनआन्दोलन समिति नामक अलग मोर्चा बनाए